बुल बुल। चरा। बुल बुल। जिन्दगी साट्न मिल्ने भए भङ्गार जस्तो जिन्दगी साट्न मिल्ने भए भङ्गार जस्तो सायद हुँदैनथ्यो होला जीवन बेकार जस्तो कहिले सुख कहिले दुःख बसमा नहुने जिन्दगी कहिले सुख कहिले दुःख बसमा नहुने जिन्दगी सायद हुँदैनथ्यो अस्त व्यस्त जीवन कोलाहल बजार जस्तो सायद हुँदैनथ्यो होला जीवन बेकार जस्तो क्षणिक पल्न हो जिन्दगीको हाँसो खुसी क्षणिक पल्न हो जिन्दगीको हाँसो खुशी, जिन्दगी खुशी। यो त हो सुन्दर देखाउने श्रगार जस्तो सायद हुँदैनथ्यो होला जीवन बेकार जस्तो न दुख्न पाए न खुशी हुँदा हाँसे न दुख्ता दुख्न पाए न खुसी हुँदा हाँसे लाग्छ जिन्दगीले गरिरहेको छ अत्याचार जस्तो सायद हुँदैनथ्यो होला जीवन बेकार जस्तो जो सधैं सुख छ कि भेलले बगाएर लान्छ जो सधैं सुख छ कि भेलले बगाएर लान्छ सहयोग छुचोटहरू लाचार किनार जस्तो जिन्दगी साट्न मिल्ने भए भंगार जस्तो सायद हुँदैनथ्यो होला जीवन बेकार जस्तो कञ्चन गाउँपालिका रुद्रपुर घर भई अहिले युएई बस्दै आउनुभएका सीबी सुनार मनिषाको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छन् शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म केशवराज केवाली कथाकार केशवराज गेवालीले पठाउनु भएको प्रेम सोपान शीर्षकको कथालाई रात्रिगन्थन शैलीमा प्रस्तुत गर्दै सुमधूर हिन्दी उर्दू गचलहरू सुनाउनेछु <स्तिया> बुलबुलमा रात्री गन्थनको खोजी धेरैले गर्नुहुन्छ बुलबुल तर नियमित रूपमा रात्रिगन्थन तयार गर्नु मलाई सजिलो हुँदैन त्यसैले बेला बखत तयार गर्दै ल्याइरहेको पनि हुन्छु सायद यही सुनेर केशवराज गेवालीले लेख्नुभएको छ उहाँको कलममा विशेष गरी उहाँको लेखनीमा मलाई आफ्नो आवाज अभिव्यक्त गर्न रमाइलो पनि लाग्छ केही समय अगाडि श्रुति सम्वेगमा मैले उहाँका केही कथाहरू वाचन पनि गरेको थिएँ त्यसैले अहिले बुलबुलमा बुलबुलकै लागि हुने खालको यो प्रेम जोडीहरूको प्रेमको प्रेमको व्याख्या प्रेमको बयान प्रेमका लागि हामीले पोख्ने शब्दहरू फरक फरक हुन सक्छन् तर पनि प्रेमको परिभाषा कहिल्यै पूरा हुँदैन भनिन्छ आज उहाँले प्रेमकै सन्दर्भको रात्रिगन्थन लेखेर मलाई पठाउनु भएको छ कथाको रूपमा प्रेम सोपान शीर्षकको कथाको रूपमा त्यो शुरू गर्नु अघि म पहिलो गजल आजको कार्यक्रममा प्रस्तुत गर्छु मेहदी हसनको आवाजमा रञ्जी सी शी दुखाने के दिने रङ जसी सही मुझे छोड जाने के रङ जसरी दिने कबे कभी तो पहले से ही फिर भी कभी तो रहे दुनिया फो रस् मे दुनिभन से से किस किस को कृ कृष्णको बगाए हम सबक हस को बताएंगे जुदाए जाईका सब हौ तपाईँ है तो जमाने के तमा से को शुरू कर शुरू करे शुरूआत न भेटीए जो अरब कविता गीतर लेखिए लेखिने संवेदना में चुर्लुम डुबे पानी ने भर बादल जस्तुगे कसले अभ्यंतर में छोईदि यो छुआई एवं नजर को बोली को स्पर्श को बस ते, ते छोई निस्क प्रेम को रस मन मुटू बा घारेग न सके झरे मह को थोपा जस्तों तू मिहीन पैलो थोपा डरा लजाते निस्कर प्रथम प्रेम प्रेमको प्रथम अभिव्यक्ति त्यो थोपाको पनि मुटु हुने हो भने कति छिटो ढुकढुक गर्दो तर दोस्रो तेस्रो थोपा र निरन्तरको धारा बग्छ ढुक्कले सारा आकाश सारा सृष्टि गुलाबी हुन्छ र वर्षिन्छ प्रेमको रस ढुब्छ ब्रह्माण्ड बीस पच्चीसका युवक युवती वा अस्सी पचासीका वृद्ध वृद्ध सबैले भन्नेछन् मेरो जस्तो प्रेम त कसैको भएन कस्तो रमाइलो कस्तो अनौठो न भूतो न भविष्य एकदम सत्य लाग्छ कसैको प्रेम आफ्नो भन्दा रोमाञ्चक हुनै सक्दैन गालामै गुलाब बोकेर हिँड्नेहरू वा आँखाले गुलाब ठम्उन नसक्नेहरू दुवै एउटै शब्दले तरंगित हुन्छन् कति सजिलै भनेको सुनिन्छ तिमीहरूको जस्तो हो र हाम्रो पालामा हाम्रो त एकदम राम्रो एकदम अर्कै भन्नेहरूलाई पनि त थाहा होला प्रेम सधैँ उस्तै सधैँ फरक बीसौं वर्ष पहिले कक्षा कोठाको दोस्रो लहरको बेन्चमा सबभन्दा दायाँपट्टि बसेको एउटा किशोर छ शिक्षकको आँखा छलेर साथीसँग जोगिएर अलि परबाट आउने कौतूहलतापूर्ण दृष्टिको प्रतीक्षा गरिरहन्छ नियमित आकस्मिकता जस्तो गरी जुद्ने आँखाहरूलाई पर्खिरहन्छ अहिलेको समय उस्तै किशोर म्यासेन्जरमा सेन्ट थिच्छ उताबाट के आउला भनेर स्क्रिनमा एक टकले हेर्छ उत्तरको प्रतीक्षामा म्यासेज बक्समा चलमलाइरहेका तीनवटा थोपाहरूले दिने उस्तै काउकुती समय फरक अभिव्यक्ति फरक अनुभूति एउटै हम तो हैं परदेश में देश में निकला होगा चांद धन <Gülüyor> <Gülüyor> धरे पटक हर्मोन को उतार चढ़ाव में मन मस्तिष्क डूब अत्यंत प्राकृतिक त्यही चुम्बकीय आकर्षणमा डुबेर सजिलै निस्किन्छ पहिले प्रेमको पुकार भालेर पोथीका बीचमा सीमाहरूभित्र पलाउने प्रेममा सृष्टिको निरन्तरता टिकेको छ सत्य <स्दिली> <स्थीवत्य> यो पनि हो अन्य जनावरभन्दा फरक चेतनाकै कारण मान्छेमा र प्राकृतिक सीमा भन्दा पह र पुगेर प्रेम गर्ने खुबी छ र त उक्लिन्छ प्रेम अनेकानेक खुड्किलाहरू यदि प्रेमको सम्बन्ध शरीरसँग मात्रै हुने भए शरीरकै व्यापार गर्नेको भागमा प्रेम नपर्दो जब प्रेमको प्रेमले शरीरको सीमा नाख्छ र हर्मोनभन्दा परको चेतनामा अतिक्रमण गर्छ त्यहाँ प्रेम नयाँ क्षेत्रमा प्रवेश गर्छ ग्रिक दार्शनिक प्लेटो लेख्छन् आदिकालमा मान्छे चार हात चार खुट्टा दुई मुख भएको प्राणी थियो ऊ सम्पूर्ण थियो खुसी र सुखी थियो यो प्राणी अत्यन्तै फुर्तिलो र बलवान थियो उक्त बलवान प्राणीलाई देखेर देवताहरू डराउन लागे देवताहरूलाई आफ्नो सत्ता गुम्ने डर हुन थाल्यो यसको समाधान स्वरूप ग्रीक देवता जिउसले त्यो अनौठो प्राणीलाई दुई भागमा बाँडिदिए आफ्नो आधा छुट्टिएपछि त्यो प्राणी अत्यन्त दुःखी र विषादपूर्ण रहन थाल्यो त्यो समयदेखि मान्छे चोइटिएको आधा भागको खोजीमा छ आफूसँग छुट्टिएको सोलमेट अर्थात् आत्माको साथीको लागि तडपिरहन्छ जब जब भेट्छ र पूर्णता प्राप्ति गर्छ र खुशी हुन्छ यो त कथा भयो तर ज्योसँग गुरूबेचेको साइनो पनि नभएका मान्छेहरू समेत आफ्नो व्यक्तित्वको गहिरामा एउटा एकाङ्कीले पीड़ित छौं जीवनमा व्याप्त खालीपन र त्यसको पूर्णताको खोजीमा छटपटिन्छौं त्यही पूर्णताको खोजी अनेक अनेक स्वरूपहरूमा प्रकट भइरहन्छ जति गहिरो खालीपन त्यति तीव्र पूर्णताको खोजी जति सघन असन्तुष्टि त्यति नै गाढ़ा सन्तुष्टिको खोजी त्यही प्रेमको खोजमा कविता लेख्नु गीत गा चित्र ख् वा अर अनेक अनेक कर्म आओलां कहीं छटपटा को तीव्रता में सुनी म तिमी सांचो प्रेम करा झूठ अर कई होब विशेषण जोड़ प्रेम बाहेक अर सब थरी होेम छेन हो नीच में यौन बीए वा अर संबंध होलां तर प्रेम या छा चा, छुद्ध बाईनारी या जीरो या एक तो भाई विकल्प छिल में एक लहर से उठी दिल में ऋषि उठी दिल उठी है अभी, दिल में लहर सी उठी है अभी। कोई ताजा हवा चली है अभि दिल ऋषि उठी है पाए दिल में शोर बर किस चीज़ की कमी है अभी किस चीज़ की कमी है अभी कोई ताजा हवा चली है अभी दिल में इक लहर से अभि त नजुक मिजा चरा सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एवटा ईरानी चरा तिम्रो जबानी बेचनेजार हो तिम्रो जवानी बेचने आपने बजार हो ग्राहक हजार होल में भंवरा जस्ते फूल में भंवरा जस्ते गी शहर तिम्रो जवानी जतात प्रचार हो ग्राहकनी हजार होधहोश पारने सुंदर र आकर्षक मध होस पार्ने सुन्दर र आकर्षक हिरोनीको जस्तो तिम्रो अनुहार होला किन्नलाई ग्राहक पनि हजार होला दिन दुई गुना रात चार गुना बढ्ने दिन दुई गुणा रात चार गुना बढ्ने रातारात फैलने तिम्रो व्यापार होला किन्नलाई ग्राहक पनि हजार होला तिम्रो ग्राहक पनि तिम्रो जवानी लुट्न तिम्रो ग्राहक पनि जवानी लुट्न महँगो गाडीमा रातमा सवार होला किन्नलाई ग्राहक पनि हजार होला जवानीको रस चुसेर सबै लुटिएर जवानी को रस चुस सब लुटेर तिम्रो अस्मिता में सदैं प्रहार होला, तिम्रो जबानी बेचने आपने बजार होला, हो ग्राहक भी हजार होला। यो मुसलसल गजल काठमाडौँ मूलपानी घर भई अहिले अबुधाबी बस्दै आउनुभएका रुद्र थापाको गजल हो मैले यसलाई वाचन गरेर तपाईँलाई बुलबुलमा फेरि स्वागत गरे बुल बुल फेर आजको बुलबुलमा मैले केशवराज गेवालीले लेख्नुभएको ले ले कथा प्रेम सोपानलाई रात्रिगन्थन शैलीले प्रस्तुत गरिरहेको छु र यही क्रमलाई प्रेमको शुद्धतम प्रस्तुति आमा र बच्चामा छ हरेक आमाले संसारको एउटा शिशु रोज्न मिल्ने भए निसन्देह आफ्नै बच्चा रोज्छिन् त्यो शिशुको सुन्दरताको ग्यारेन्टी होइन त्यो आमाको प्रेमको ग्यारेन्टी हो मात्र प्रेमको साँचो प्रेमको होइन त्यसैले त कुनै आमाले भन्दिनन् छोरा वा छोरी म ती साँचो माया गर्छु विरोधाभास त यसमा पनि छ त्यही सन्तान अलि ठूलो भएपछि आशा र आकांक्षाको भारी बोक्न लायक भएपछि पहिले जस्तो कहाँ रहन्छ प्रेम जब कुनै प्राप्ति वा विनिमयभन्दा माथि उठ्छ त्यति बेला एक खुड्किलो उक्लिन्छ कति सजिलै सत्य असत्य सम्भव असम्भवका सिमाना नागिदिन्छ प्रेमले देवकोटाले मदन मार्फत पृथ्वीतिर नहेर मुना म त्यहीँ आउँछु ती मरिसके कि मुना जसको शरीर डढिसक्यो खरानी खरानी भयो तर कालले आगोले डढाउनै सकेन ती मदन कि मुनालाई माथि कतै सत्य असत्यभन्दा पर सुन्दर आँखा ओछ्याएकी छन् मदन आउने बाटोमा घरिघरि हेर्दी हुन् मदन आउने बाटोमा सोच्दी हुन् मेरा प्यारा अब त आइहाल्छन् अब त आइहाल्छन् रिसाउँदी हुन् एकैछिन अहिलेसम्म नआउने भनेर र फेरि फकाउँदै पनि हुन् आफैलाई आइहाल्छन् नि भनेर मदनले त भनिसके अब म यहाँ बस्दिनँ मुना म त्यहीँ आउँछु मदनकै जस्तो विश्वासका साथ प्रेम गरिनुहोला मीराले गोपाललाई मानिदिनु त रहेछ कुनै पनि कुरालाई प्रेमको प्रतीकपूर्ण समर्पणसहित उसले दिएको गुलाब संसारका अरू करोड़ गुलाब जस्तो कहाँ हो र विधारमा लगाउनेले श्रीखण्ड भनिदिएपछि अरूले त्यसलाई खुर्पा वा कोदलाकै बीड बराबरको दर्जा दिलाउन के फरक पर्छ र अरू सबैले देख्ने सामान्य मूर्तिमा मीराले कृष्ण देखिन। त्यति मात्रै होइन ती, हो ती गिरिधर तिनका स्वामी सखा र सहयात्री भए मान्छेले भने होलान् कस्ति पगडी यो त मूर्ति हो त्यस्ता मूर्ति लाखौं छन् मीराका जस्ता आँखा र मन भए पो थाहा हुन्थ्यो कृष्ण कसरी बोल्छन् त्यो मूर्तिबाट ती, ती गिरिधर पाएपछि पाए केही बाँकी रहन पाउन शब्दातित तर्कातीत भयो त्यो प्रेम भित्रैबाट भरिएपछि के नै पाउनु बाँकी रहेर भरिएको गाग्रोलाई महासागरमै लगे पनि केही थपिँदैन त्यसमा कुनै किसिमको आशा या प्राप्तिको आकांक्षा चा बाँकी छैन कुनै पनि प्राप्तिको चाहनाभन्दा पर पुगेपछि सम्पूर्ण समर्पणको सीमामा प्रेम उक्लिन्छ अझ एक खुड्किलो आज जाने कि करो आज जाने कि में बैठे रहो बैठे रहो आज जाने इस न करो हाँ मर जाएंगे हम तो लुट जाएंगे ऐसी बात अ जे जे कैद दमा जगी है मगर वक्त की कैद में… जिन्दगी है मगर चन्द घ यही है जो आजाद है चन्द घ यही है ja प्रेममा मान्छे कति स्वार्थी हुन्छ विरोधावास यस्तै यस्तै विरोधको बीचमा बग्छ र बगिरहन्छ प्रेम सिद्धार्थ आफूभित्रको बुद्धको प्रेममा परेर नवजात शिशु र श्रीमती छोडेर हिँडे कति भन्यो होइन सुन्दर्य सुधराले प्यारा हेर हाम्रो जीवन कति सम्पूर्ण छ महल छ सेवक छन् इज्जत छ म छु तिमी छौ अब त हाम्रो सन्तान पनि आउला हाम्रो प्रेमको अवतार आफ्ना ट्वाललाई परेर सोचमा डुबिरहेका राजकुमार पतिलाई कतिपटक सम्झाइनु होला रोइनु होला घुर्काइनु होला आफ्ना जोगी जस्ता प्यारालाई तर रोकिएनन् ती निष्ठुर आधारात्मै हिँडिदिए सबै सुतेको बेलामा कति रोइन होला यसोधारा भनिन् होला तिम्रो जस्तो स्वार्थी र निष्ठुर को होला तिनै सिद्धार्थ बुद्धत्व प्राप्तिपछि सारा संसार चराचरको प्रेममा परे मैले पाएँ अब पुग्यो भनेनन् भेटे जति सबैलाई आफ्नो बोध सुनाए निर्माणको गोरेटोलाई राजमार्ग बनाएर भने हेर यही हो तिम्रो मुक्ति मलाई तिमीहरूको दुःखले पिरोल्छ सिद्धार्थ कति निस्वार्थी तिमी प्रेम सांसारिक खुड्किलाहरू उक्लिँदै जाँदा बुद्धत्वको नजिकै पुग्यो भने आशा निराशा सुख दुःख पाउनु गुमाउनुभन्दा पहर पुग्छ होला यो अनुमान हो लेखकको यसको अनुभूति त बुद्धत्व प्राप्त गर्नेहरूलाई थाहा होला आफू हुनु र ब्रह्माण्डको हुनुबीचको लयबद्धता वा रिदम बुद्धत्व उद्घाटित उद्धा हुन्छ त्यहाँ इकाइ र समष्टिको बीचमा भेद भेटिएपछि भेट के पाउनु के गुमाउनु प्रेम एउटा अनुभूति एउटा ध्यान र सबैभन्दा बढ़ी समर्पण तर्कले यसको छेउ वा के भेट्नु जि धेरे शब्द खर्च करें हो ये कुरा जमाने के देखे हैं रंग हजार नही कुछ शिवा प्यार के के तू लग जा कले मेरे यार नहीं कुछ सिवा प्यार के जमाने के देखे है रंग हजार नहीं कुछ सिवा प्यार के तुझको इस में आए परा नहीं कुछ सिवा प्यार के आके तु लग जा गले में and उनले केशवराज केवालीको यो कथा प्रेम एक सोपान वाचन गरे र यसलाई रात्री गन्थन शैलीमा प्रस्तुत गरे तपाई पनि यो खालको रात्रिगन्थन लेख्न चाहनुहुन्छ चा, लेख्न सक्नुहुन्छ भने लेखेर पठाउनुहोस् बुलबुलमा हामी वाचन गर्छौं आजको लागि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रश्रोता अच्युत घिमिरी बुलबुल जाँदा सिन्धुपाल जाद चोक त्रिपुरा सुन्दरी तीन घर भई अहिले काठमाण्डौं पेप्सीकोला बस्दै आउनुभएका सुभाष चन्द्र भण्डारीको गजल वाचन गर्दै शुभरात्री भन्छौं कसैलाई हरपल अनुकूल समय जस्तो लाग्छ कसैलाई हरपल समय अनुकूल जस्तो लाग्छ कसैलाई सानो आधी पनि प्रलय जस्तो लाग्छ जिन्दगीभर हारसँग साक्षात्कार गर्नेहरूलाई जिन्दगीभर हारसँग साक्षात्कार गर्नेहरूलाई कुनै कुनै विजय पनि पराजय जस्तो लाग्छ कसैलाई सानो आधी पनि प्रलय जस्तो लाग्छ देखावटी दुनियाँमा बाँचेका मान्छेहरू देख्दा देखावटी दुनियाँमा बाँचेका मान्छेहरू देख्दा हर मान्छेको व्यवहार अभिनय जस्तो लाग्छ कसैलाई सानो आधी पनि प्रलय जस्तो लाग्छ धेरै मान्छे डराउँछन् तर्सिन्छन् परिवर्तन धेरै मान्छे डराउँछन् तर्सिन्छन् परिवर्तनसँग कसैलाई चाहिँ नयाँ युगको उदय जस्तो लाग्छ कसैलाई हर्पल अनुकूल समय जस्तो लाग्छ सा। कसैलाई सानो आधी पनि प्रलय जस्तो लाग्छ <homosexual> बुलबुल